नमस्कार अर्पण सबका सदैं काग रेडियो अर्पण एक सौ चार थोप्लो पांच बेगहार संग गए, इंटरनेट अनलाइन को डब्लू डब्लू डब्लू डट रेडियो अर्पण डट कम डट एनपी मार्फत एक प्रसारण भई रख दिवसों एक को अर्पण खबर में तगत है मनीता प्रधानमन्त्री सुशील कोइरलाको फोक्सोमा क्यान्सर भएको पुष्टि भएपछि उहाँलाई आजबाट रेडियोथेरापी उपचार पद्धति शुरू गरिएको छ आफूलाई क्यान्सर भएको पुष्टि भएपछि प्रधानमन्त्री कोइरलाले अमेरिकाबाट कार्यवाहको प्रधानमन्त्री वामदेव गौतमलाई टेलिफोन गरी आफ्नो अनुपस्थितिमा सरकारका कुनै पनि काम नरोक्न विशेष निर्देशन दिनुभएको छ प्रधानमन्त्रीका निजी चिकित्सक डाक्टर करबीरनाथ योगीले फोक्सोमा देखिएको सेतोदा क्यान्सर भएको पुष्टि भएको जानकारी दिनुभएको छ उहाँले आजदेखि रेडियोथेरापी पद्धति शुरू गरिएको पनि बताउनु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 कोइराला आगामी 15 दिन भित्र नेपाल आइपुग्ने बताउनु भएको छ उहाँले एक दुई व्यक्ति बाहेक अरूमा देखिएको यस्तो रोग निको हुने दावी गर्नुभएको छ यता विभिन्न राजनीतिक दलका नेताहरूले पनि फोन मार्फत प्रधानमन्त्री कोरेलाको स्वास्थ्य व्यवस्थापकका जानकारी लिइरहेका छन् संविधान सभाको बैठक आज पनि शुरू भएको छ सभा भवन नयाँ बानेश्वरमा शुरू भएको बैठकमा सांस्कृतिक र सामाजिक एकबद्धताको आधार निर्धारण समितिको प्रतिवेदनमा उल्लेखित को निर् र अल्पसंख्यक तथा सीमान्तकृत समुदायको अधिकार संरक्षण समितिको मस्यौदामा भएका असहमतिको निर्धी प्रतिवेदनमाथि सभासदहरूले आफ्नो धारणा राखिरहेका छन् थिचो मिचो बिहोर्दै आएका अल्पसंख्यक सीमान्तकृत र आदिवासी जनजातिको अधिकारको सुनिश्चितताका लागि सहमतिका आधारमा लोकतान्त्रिक अग्रगामी र प्रगतिशील संविधान जारी गर्न आवश्यक भएको बताएका छन् सीमान्तकृत अल्पसंख्यक र लोपो जाति जनजातिको अधिकारलाई स्थापित गराउन तथा जीवनस्तरमा सुधार ल्याउन उनीहरूलाई निर्णायक तहमा पुर्याउने व्यवस्था संविधानले नै सुनिश्चित गर्नुपर्ने सभासद्हरूले माग गरेका छन् मुलुकमा अब कसैलाई पनि सीमान्तकृत राखिनु हुँदैन भन्नेमा सबै प्रति तिबद्ध हुनु जरुरी रहेको बताउँदै सभासदहरूले कसैलाई पनि सामाजिक विभेद गर्नु हुँदैन जनआन्दोलनको बलमा स्थापित लोकतान्त्रिक पद्धतिको विकास गर्न सामाजिक विविधतालाई कायम गरेर संसारलाई उदाहरण देखाउन आवश्यक भएको तर्क गरेका छन् नेकपा एमालेको स्थायी कमिटिको बैठक आज बस्दैछ महाधिवेशन नजिकै गरेकाले महाधिवेशनसँगै केन्द्रित रहेर बैठक बस्न लागेको सचिव युवराज गेवालीले जानकारी दिनुभएको छ महाधिवेशनको तयारीको बारेमा भइरहेको काम लगायत विभिन्न विषयमा देखिएको मतभेदमा पनि छलफल हुने बताइएको छ हिजो मूल समितिको बैठकमा माधव कुमार नेपाल र केपी शर्मा ओली पक्षले स्वयंसेवक परिचालन विद्युतीय मतदानको विश्वासनीयता लगायतका विषयमा एक प्रश्न उठाएको जस्ता विषयमा पनि आज छलफल हुने नेताहरूले क छन्सन सरकारले uh, पुरानो वैदेशिक सहायता नीतिलाई प्रतिस्थापन गर्दै आज नयाँ विकास सहायता नीति सार्वजनिक गर्ने जनाएको छ बाह्र वर्ष पुरानो वैदेशिक सहायता नीतिलाई विकास सहायता नीति नामाकरण गरी त्यसमा सामयिक परिमार्जन सहित सा। नयाँ नीति सार्वजनिक गर्न लागि छ वैदेशिक सहायताको प्रभावकारी परिचालन निर्धारण लक्ष्य प्राप्ति तथा सरकारले निर्धारण गरेका प्राथमिकता क्षेत्रमा विकासका साझेदारको सहयोगको अधिकतम उपयोगमा केन्द्रित नयाँ नीतिले नेपालको आर्थिक सामाजिक विकासका साझेदारका चासो र चिन्तालाई सम्बोधन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 पाकिस्तानको पेसावर पेशावर पेसावर अन्तर्राष्ट्रिय विमानस्थलमा पटक पटक आतंकवादी हमला हुन थालेपछि ठुला एयरलाइन्स कम्पनीहरूले त्यहाँको आफ्नो उडान रद्द गर्न थालेका छन् पछिल्लो समय मङ्गलबार पेसावर विमानस्थलमा आतंकवादी हमला भएपछि इमिरेट्स इतिहाद तथा कतार एयरवेजले आफ्नो उडान रद्द गरेका हुन् हङकङको क्याथी प्यासिफिकले पनि आफ्ना सबै उडान रद्द गर्ने जनाएको छ मङ्गलबार पाकिस्तान एयरलाइन्सको विमान अवतरणका क्रममा भएको हमलामा एकजनाको मृत्यु भएको थियो त्यसअघि यसै महिनाको सुरुवातमा पाकिस्तानको कराँची विमानस्थलमा पनि घातक हमला भएको थियो तालिबान र उसको सहयोगी उज्बेकले गरेको सो हमलामा उन्चालिसजनाको मृत्यु भएको थियो विमानस्थलमा ठुलो भौतिक क्षति समेत भएको छ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 अघिल्लो चरणका लागि पर्याप्त भने हुन सकेन पोर्चुगलले लाई दुई एक गोल अन्तरले हराएको हो यस्तै समूह एज अन्तर्गत आज बिहान भएको खेलबाट बेल्जियमले कोरियालाई शून्यका विरुद्ध एक गोलले हराएको छ जितसँगै बेल्जियम पनि अन्तिम स्वरमा प्रवेश गरेको छ भने आजै बिहान भएको अर्को खेलमा रुससँग एक एकको बराबरी खेले पनि अल्जेरिया अघिल्लो चरणमा प्रवेश गर्न सफल अलजेरिया को यह पहले सफलता हो अर्रण को, को खेल अब भोली दिवसो एक बजे अर्पण खबर सको अर्य नमस्कार बर yes, yes. को साथ में जय गेश्वर रियल इस्टेट एंड हाउसिंग प्रणाली द्वारा निर्मित कपूर कोलोनी चैनपुर तीन पूर्व पश्चिम राजर्गत चैनपुर चोक